नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू सरकारले आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै एमालेको जनसभा आज नवलप्रासीमा हुने हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु नवलपरासी र सप्तरीमा भएका सवारी दुर्घटनामा दुईजनाको ज्यान गयो इराकमा भएको आतंककारी हमलामा कम्तीमा एकतीसजनाको मृत्यु कैयौं घाइते र दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिता आजदेखि शुरू हुँदै उद्घाटन खेलमा नेपाल अफगानिस्तानसँग खेल्ने त्रिकोणीय क्रिकेटको उपाधि भारतलाई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 सरकारले गर्दैछ सर्वेक्षणमा यो वर्षको बजेटको समीक्षा र आगामी वर्षको योजना प्रस्तुत गरिनेछ यो वर्षको आर्थिक वृद्धि घट्ने सर्वेक्षणमा उल्लेख छ अर्थ मन्त्रालयले समयमा बजेट नआउनु उत्पादन क्षेत्रमा रास आउनु आयात दर बढ्नु लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसक्नुलाई आर्थिक वृद्धि दर घट्नुको चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र तीन दशमलव छ प्रतिशतको दरले मात्र बढ्ने अर्थ मन्त्रालयले जनाएको छ यो छ वर्ष झण्डै दस प्रतिशत मूल्य यो चार वर्ष हो नयाँ आर्थिक वर्षको बजेट आउनु अघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा अनुसार आज कार्यक्रम हुन लागेको हो सर्वेक्षण सार्वजनिक कार्यक्रम दिउँसो एक बजेपछि अर्थ मन्त्रालयमा हुनेछ नेकपा एमाले नवल प्राचीले नवलप्राचीको अरूणखोलामा जनसभा गर्ने भएको छ संविधानसभा निर्वाचन परिचालन अभियान अन्तर्गत प्रथम चरणको समापनका अवसरमा एमाले सभा गर्न लागेको एमाले जिल्लाध्यक्ष तिलक महतले जानकारी दिनुभयो मङ्सिरमा हुने मङ्सिरमा चुनाव हुने भएपछि एमाले जेठ तिन गतिदेखि संविधानसभा चुनावको लागि अभियान थालेको थियो जनसभालाई एमालेका अध्यक्ष झलनाथ खनाल लगायतले दिउँसो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ झापाको शान्तिनगरमा आज बिहान जंगली हात्तीले एक वृद्धलाई कुल्चिएर मारेको छ बिहान साढे बजेतिर आएको एउटा जंगली हात्तीले शान्तिनगर एकका पैसठी वर्षका धनबहादुर राईलाई कुल्चिएर मारेको हो गाउँमा हात्ती आएको हल्ला सुने लगत्तै सुतिरहेका राई उठेर रा भाग्दै गर्दा हात्तीले उनलाई कुल्चिएको थियो हात्तीले कुल्चिँदा राईको घटनास्थलमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ रासीमा मोटरसाइकलको ठक्करबाट एकजनाइकललाई ठक्कर दिँदा स्थानीय लालदेव कुवर छेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ उता ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गैराती सप्तरीको सीतापुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको जाँदै गरेको ना एक एक एक शून्य पाँच नम्बरको ट्रकले एकै दिशाको स दुवैप दुई दुई शून्य छ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीकै तितौरा पाँचका अठाइस वर्षका सुरेश लामिछाने मगरको ज्यान गएको हो मोटरसाइकलको पछाडि सवार सोही ठाउँका तेह्र वर्षका मन्दीप राई गम्भीर घाइते भएका हुन् पानी पर्न रोकिएपछि बाढी प्रभावित ठाउँको जनजीवन सामान्य बन्न थालेको छ पूर्वका झापा मोरङ सुनसरी रौतड र पश्चिमका बाँकी बर्दिया लगायतका क्षेत्रमा वर्षा रोकिएसँगै नदी तथा खोलामा बाढीको सतह घटेपछि स्थिति सामान्य बन्न लागेको रौतडमा बागमती र लालबकैया नदीमा बाढीको सतह घटेपछि डुबान नभए पनि कटान भनी भइरहेको छ गौर नगरपालिका नम्बर छ टिकुलिया टोलमा रहेको लाल नदीको बाँध भत्किएर सदरमुकाम जलमग्न भए पनि बाँध अस्थायी रूपमा बनाएपछि अहिले सदरमुकाम खतरामुक्त रहेको छ ओडा नम्बर मा नदी कटान भइरहे पनि नदी नियन्त्रण कार्यालय बारा परवानीपुर सेना प्रहरी लगायतको टोली कटान नियन्त्रणको प्रयास गरिरहेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पेप्रासिमरामा पोल भाँसिएको ठाउँमा अस्थायी डाइभर्सन बनाई गाडी सञ्चालन गर्न लागि छ बिहिबार बेलुकीदेखि बस र साना गाडीलाई डाइभर्सन हुँदै पठाइए पनि मालबाह गाड़ी ओहर दूर करने सकते बांकी राप्ती नदी में पानी के सतह घटे होलियाको टेपरी पिप्र हावा राप्तीपारीको गङ्गापुरको भोजपुर र मटैयाको भगवानपुरमा बाढी पसेको छ बाढीका कारण के केही परिवार सुरक्षित ठाउँमा पनि केही भने त्यही नै बसेका छन् बाँकेको कुसुमा रहेको बाढी मापन केन्द्रका अनुसार पानीको सतह चार मिटर मापन गरिएको छ यसबीच बाँकेकै कम्दी झिझरी खोलामा बगेर स्थानीय महेश यादव बेपत्ता हुनु भएको छ भैँसी चलाउन गएका यादवलाई हिजो बेलुका बगाएको खोले अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ चुनाव पारदर्शी बनाउन तथा चुनावलाई स्वच्छ छवि भएका इमान्दार व्यक्तिलाई चयन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको सुझावप्रति तपाईँको विचार के छ यी सक्षम नेतृत्व छान्ने उपाय बि असम्भव होला र सी चर्चामा आउने मात्र मेष अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक बी ओ यलेल पोल टाइप गरी, लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठा सकने अर्पण जन को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मोगलिन मोगलिन अब विशेष काठमांडू मोगलिन दमली पोखराम नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक तिरसठी मोबाइल नंबर अंठानब्बे पचास एकसटी सात सौ तिरचालीस विदेशका समाचार इराकमा भएको आतङ्ककारी हमलामा कम्तीमा एकतिसजनाको मृत्यु भएको छ बुधबारबाट सुरु भएको मुस्लिमहरूको पवित्र पर्व रमजानको बेला विभिन्न मस्जिदमा गराइएका आक्रमणबाट अरू कैयौँ घाइते भएका छन् रमजान पर्व मनाइरहेका बेला भइरहेका आतङ्ककारी गतिविधि रोक्न सरकारले सुन्नी बाहुल्य क्षेत्रका मस्जिदहरूमा कडा सुरक्षाको व्यवस्था गरे पनि आक्रमण नरोकेको अधिकारीहरूले बताएका छन् गत अप्रेलदेखि एक्कासी बढेको हिंसात्मक घटनाका क्रममा इराकमा हालसम्म कम्तीमा छब्बिस हजारको मृत्यु भइसकेको न्युयोर्क टाइम्सले जनाएको छ सन् दुई हजार अन्त्यतिर रोकिएको सिया र सुन्ने मुस्लिमहरू बिचको पुनः यस वर्षकै अप्रेलमा सुरु भएको थियो खेल समाचार दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितादेखि काठमाण्डुमा शुरू हुँदैछ आज उद्घाटन खेलमा आयोजक नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबड हलमा हुनेछ नेपाल अफगानिस्तान दुवै एक अर्काको खेलप्रति अनभिज्ञ रहेको जनाइएको छ तर नेपाल घरेलु मैदानमा जित हात बार्ने दाउमा रहेको छ नेपालले तीन वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको प्रतियोगितामा दुई टोली सहित श्रीलंका र मालदिवस गरी चार राष्ट्र सहभागी छन् लाख र उपविजेताले एक लाख रुपियाँ पाउनेछन् प्रतियोगिता सार एकतित्मक सा। क्रिकेट श्रृंखलाको उपाधि भारतले जितेको छ टेनी डार्टको क्विन्स पार्क ओभल मैदानमा श्रीलंकालाई एक विक एक तको जितमा कप्तान महेन्द्र सिंह धोनी नायक बने अन्तिम ओभरमा पन्ध्र रन आवश्यक परेका बेला धोनीले दुई छक्का र एक चौका हान्दै टिमको जित सुनिश्चित गराएका हुन्न खेलेका दुई छक्का सहित नट आठ पैंतालिस रनको योगदान गरे रोहित शर्माले टिमका लागि सर्वाधिक अन्ठाउन रन जोडे यस्तै सुरेश रैनाले 32 दिनेश कार्तिकले त्याइस र शिखर धवनले सोह्र रन बनाए श्रीलङ्काका रङ्गना हेरातले चार सामिङ्गाले दुई तथा सुरङ्गा लकमल एन्जेलो मैथ्यूज र लासित मालिङ्गाले समान एक एक विकेट लिए पहिले ब्याटिङ गरेको श्रीलङ्का अडचालिस दशमलव पाँच ओभरमा दुई सय एक रन बनाएर अल भयो श्रीलङ्काका कुमारा साङ्गाकारले एकात्तर र लाहिरी थ्रीमानीले छलिस रनको योगदान गरे भारतका रविन्द्र जडेजाले चार तथा रविचन्द्रन आश्विन भुवनेश्वर कुमार र इशान्त शर्माले समान दुई दुई विकेट लिए भारतीय कप्तान धोनी प्लेयर अफ द म्याच तथा भुवनेश्वर कुमार प्लेयर अफ दिरीज घोषित भंतिमा प्रमुख समाचार का शीर्षक पटक सरकारले आर्थिक सर्वेक्षण गर्दै मृत्यु कैयौं घाइते र दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिता नेपाल अफगानिस्तानसँग